साताका उत्कृष्ट दश लोकधरी आवाजहरूको सङ्घालु कार्यक्रम लक्षा गरेर बस्नुहुनेछ पनि प्रत्यक्ष परिचर्चा बटुल्ने क्रममा छ कुनै आवाजहरू तल झर्ने क्रममा छन् लोकसङ्गीतको बजारबाट सम्पूर्ण लोक बजार, बजार तपाईँको माझमा हामी प्रस्तुत गर्दै आइरहेका छौँ र तपाईँ पनि आफ्नो छनोट राख्न चाहनुहुन्छ भने अफियरमा फोन गरेर आफ्नो छनोट पनि तपाईँ राख्न सक्नुहुनेछ जसको लागि स्टुडियोको टेलिफोन नम्बर पनि खोल्ला आफ्नो छनौट पहिलो अनि दोस्रो कुन आफ्नो विभिन्न सिआरबीटी कम्पनी विभिन्न म्युजिक कम्पनी विभिन्न संचार माध्यम र विभिन्न संचार कर्मीहरूको सहकारीमा कार्यक्रम लोक चौतारी माझमा प्रस्तुत गर्नेछौ प्रस्तुत गर्नको लागि हाजिर भइसकेका छौ प्राइक त आउनुहोस् मित्र पछिल्लो समयमा थुप्रै एल्बमहरू बजारमा आउने क्रममा पनि रहिरहेका छन् र कुनै आवाज धेरै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज पनि बनेका छन् र तपाईँ आफ्नो छनौट राख्ने बेलामा धेरै विचार पुऱ्याएर पनि आफ्नो छनौट राख्न सक्नुहोला र छनौट राखिदिनुहोला भन्न चाहन्छु केही आवाजहरू गएको साताका केही आवाजहरू यो सातासम्म आइपुग्दा बाहिरिसकेका छन् भने केही नयाँ आवाजहरूले अत्यन्तै महत्त्वपूर्ण तरिकाले र अत्यन्तै अचम्म लाग्दो तरिकाले माथि आइरहेका छन् धेरै चर्चा अनि परिचर्य बटुल्न सफल बनेका छन् कार्यक्रममा अगाडि बढाउन चाहन्छु यो साताको दसौँ स्थानको भाकाबाट र यो साता दसौँ स्थानमा पहिलो आवाज र स्थानमा प्रवेश गरेको छ यो साता र नयाँ आवाज पनि हो हजार जुनी जुनी गीत संग्रहमा समावेश आवाज हो मौसम गुरुङ अनि टिका आवाजमा सजिलो आवाज यति बेला लागि यो साताको दश स्थानको भाका हजार जुनी जुनी पर नी मर हजार जनी जुनी, जुनी। भना कहिले पानी नदो त्यो महान हजार जुनी जुनी हजार जुनी जुनी तिम्रा लागि साथ दिने मान्छे नगर जुने जुने तिम्रा लाग हजार भि हजार झुनी झुनी दुभाई को लगी आवाज राखी सकता छो युद्ध दस स्थान को भाग हो रहा आवाज हो नया आवाज ने स्थान पाइरहेको छ यो आवाज मौसम गुरुङ अनि टिकापुनको सुन्द्र आवाजमा सजिएको आवाज पनि हो र हेरौँ अर्को सातासम्म मा कतिको माया पाउँछ तपाईँको माया कतिको पाउँछ र अर्को सातासम्म कहाँ पुग्छ त्यो पनि हेर्न बाँकी नै छ क्यारी यो साताको दसैँ स्थानको भाका तपाईँ माझ र गएको साता भने दसौँ स्थानमा अरू कुनै आवाज रहेका रहे थिए यो साताको दसैँ स्थानको भाका हजार जुनी जुनी राखिसकेका छौँ र यो सादाको नौ स्थानको भाका गएको साता यो आवाज सम्भावित दशौं स्थानमा थियो भने यो सातासम्म आइपुग्दा नवौं स्थानमा आफ्नो स्थान ओघट्न सफल बनेको छ तिमी रुँदा मेरो आँसु झर्छ गीत संग्रहमा समावेश आवाज हो पूर्णकला बेसी अनि गोविन्द पङ्गेनीको सुमुदुर स्वर हो भने लय तथा शब्द सिर्जना हो गोविन्द पङ्गेनीको हेबिलाज बाईको लागि यो साताको नवौं स्थानको भाका तिमी रुँदा मेरो आँसु झर्छ tu na bhale dilish dure ki me rota mero aansu jarnu koi thai सुनी तिमला धीरे मया करने तिमी का मेरू आंसू झर्स छुनी तिमलाई धीरे मया करी मन न दुखाओ बाछनी तिमलाई धीरे माया कर हजुर मित्र तिमी रुँदा मेरो आँसु फुड खला बेसी अनि गोविन्द पङ्गिरीको आवाजमा सजिलो आवाज तपाईँको लागि कार्यक्रममा यो साथको नव स्थानको भाका राखिसकेका छौ लय तथा शब्द सिर्जना थियो गोविन्द पङ्गिरीको र पछिल्लो समयमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्ने सफल आवाज पनि बनिरहेको छ र गएको सादा सम्भावित दसौँ स्थानमा थियो भने यो सादासम्म आइपुग्दा नव स्थानसम्म आफ्नो स्थानसम्म आउन सफल बनेको छ कार्यक्रम लोक चौतारी टप्टन सँगसँगै हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण लागि रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ सा, साताभरिका दस उत्कृष्ट आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने क्रममा पछिल्लो समयमा बजारमा आउने क्रममा र थुप्रै आवाजहरू चर्चा अनि परिचर्चा बटाउन सफल बनेका छन् र तपाईँ पनि आफ्नो क्षणहरू राख्न चाहनुहुन्छ भने अफियरमा फोन गरेर आफ्नो क्षणहरू राख्न सक्नुहुनेछ त्यसै त विभिन्न सञ्चार माध्यम विभिन्न संसार कर्मीहरू विभिन्न म्युजिक कम्पनी र तपाईँले नै सिआरबिटी डाउनलोड भएका तिनी आधारमा कार्यक्रम लोकचौतारी डट टेनलाई हामी उत्पादन गरी यहाँसम्म लिएर आइरहेका छौँ यो साताको नौ स्थानको भाका राखिसके पछाडि तपाईँमा आज यो साधाको आठौँ स्थानको भाका पनि राख्नुपर्ने हुन्छ र यो आवाज पनि अचम्म लाग्दो तरिकाले धेरै मात्रामा गुन्जिन सफल बनेको छ र सबैको मनमुटुमा बास बस्न सफल आवाज पनि बन्न सकेको छ र चर्चा अनि परिचर्चा बटुल्न सफल बनेको छ सुन्दर बस्नेतको गीत सङ्ग्रह हो अभागी यो निधार गीती सङ्ग्रहमा समावेशवास देवीघरती अनि तिलकोलीको समुद्र हो भने लय तथा शब्द सिर्जना हो तिलकोलीको अभागी यो निदार गीत संग्रहमा समावेश आवाज गएको साता यो आवाज भने दसौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा दुई खुटकिलो माथि आउन सफल बनेको छ हरिको लागि कार्यक्रम लघ चौतारी टपटिनके बसाइमा देवी घरती अनि तिलकोलीको सुमुद्र आवाजमा सजीवको आवाज यो साताको स्थानको भाका अभागी यो निधार Ooh! <laughs> दुखीले सकिन दुखी अजी तिमला पाने सहाने सभी तिम्रो पर मन भी था सान तिम्रैस अतीत भूल पानी तिमला पाने आशी रोने मन भिद बास तिम्रैस अतित घुमला सकिन दुखीले अज पानी तिमला पाने आशी निधार गीत संग्रहमा समावेश आवाज हो देवी घर अनि तिलाखोलीका आवाजमा सजिवको आवाज यो साताको आठौँ स्थानको भाका र गएको साता भने दसौँ स्थानमा थियो यहाँसम्म आइपुग्दा बाईको माया पाउने क्रममा र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा भटाउन सफल बनेको छ यो आवाज तिलखोलीको उत्कृष्ट लय तथा शब्द सृजनामा सजिवका आवाज हो त्यो साथको आठौँ स्थानको भाका राखिसकेका छौँ पछिल्लो समयमा लोक सङ्गीतको बजार अत्याधिक मात्रामा गुन्जिन सफल बनिरहेका छन् तर ती मध्ये पनि धेरै उत्कृष्ट आवाजहरू बनिरहेका छन् र उत्कृष्ट आवाजहरू बजारमा आउने क्रममा पछिल्लो समयमा थुप्रै एल्बमहरू बजारमा आइरहेका छन् त्यो मध्ये पनि सिआरबिटीमा अलिकति कम मात्रामा डाउनलोड भएका आवाजहरू भने त्यति चर्चा अनि परिचर्चा भोट्याउन सफल बनेका छैनन् र विभिन्न मिडियामा अत्याधिक मात्रामा गन्जिन सफल आवाजहरू पनि अत्याधिक मात्रामा श्रोताको मनमुटुमा बास बस्न सफल बनिरहेका छन् र यिनी आवाजहरूलाई समेटेर लिएर आउने एक मात्र कार्यक्रम हो लक्ष्थापिन आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मेत्र राज अनि आवाजबाट म ती लोकसह सूर्य ढकाल रहिरहेको छु उत्कृष्ट आवाज यो सातासम्म आइपुग्दा सातौं स्थान ओगट्न सफल बनेको छ याम छेत्री अनि राधिका हमालको समुद्र स्वर हो जुन आवाजलाई पछिल्लो समयमा ओपमा डिजिटलबाट बजारमा लिएर आएको आवाज पनि हो लय तथा शब्द सिर्जनाको यामत्री र राधिकाल सुम्री थियो भने यति बेला तपाईँको लागि यो साताको सातौं स्थानको भाका याम छेत्री अनि राधी घामालको आवाजमा सजीवको आवाज कस्तो कस्तो भएको छ सबलाई आउने वैंश मलाई पनि आएको छ तिम्रै माया लागेको छ उठन थाल्यो मेरो मन में बिराती को मूला उठनाथ मेरे मन में बिराती को मूला कस्तो कस्तो No mm -hmm. हजुर कस्तो कस्तो भएको छ सबलाई आउने भैंश मलाई पनि आएको छ तिम्रै माया लागेको छ याम छेत्री अनि राधिका हमालको आवाजमा सोझिएको आवाज, आवाज हो लय तथा शब्द सृजना कृष्ण अखिली अनि प्रह्ला सुदिक्रो झुना आवाजलाई ओप्पोमा डिजिटलले पछिल्लो समयमा बजारमा लिएर आएको आवाज पनि हो गएको साता नव स्थानमा रहेको यो आवाज भने यहाँसम्म आइपुग्दा दुई खुटकिलो माथि आउन सफल बनेको छ र अत्याधिक मात्रामा गन्जन सफल बनेको छ र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज पनि बनेको छ कार्यक्रम लोक चौतारी टप टेन तपाईँ सुनिरहनु हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ सा। यो साताको सातौँ स्थानको भाका राखिसके सा अब भने ऋिलाइन गरिकन यो साताको छैठौँ स्थानको भाका बढी दुवाईमाझ राखिहाल्न चाहन्छु र यो आवाज पनि गएको साता आठौँ स्थानमा थियो भने यो सातासम्म आइपुग्दा दुई खुट्टिलो माथि आउन सफल बनेको छ पछिल्लो समयमा झलझलको इन्टरटेन्मेन्टबाट बजारमा आएको आवाज हो मनमा छ पीडा बाहिर हाँसु त गीती सङ्ग्रहमा समावेश आवाज पनि हो अनि मेक्सम शब्द सृजनाटेन्मेन्ट बजारमा लिइरहेको आवाज हो हरिबला कार्यक्रम लोक चौतारी टपटेन को बसाइमा तपाईँको लागि यो साताको छैटौं स्थानको भाका मनमा छ पीडा लेख, लेख सोच जो देख नीले। सम्झे ले तिमी मत समझे सकने भाई मेरा लेख दी लेखनी ले मनमा तिमीलाई मात्रै सम्झेर हजुर मित्र कस्तो भाग्य लेखिदियो लेख्नेले राम्रै सुल्छु देख्नेले मर्मास पीडा बाहिर हाँसो त तिमीलाई मात्रै समझेर रुनाले सकिने भए मेरा आँसु त म्याक्सिम खाती क्षेत्रीय अनि फर्णकला बेसीको आवाजमा सुजीवको आवाज लै त शब्द सृजना दलित प्रेमीको हो जुन आवाजलाई झलको इन्टरटेन्मेन्टले बजारमा लिइरहेको आवाज हो भएको साता आठौँ स्थानमा रहेको यो आवाज भने यहाँसम्म आइपुग्दा दुई खुटकुलो माथि आउन सफल बनेको छ र आफ्नो स्थान छैठौँ स्थानमा जमाउन सफल बनेको छ हेरौँ अर्को सातासम्म तपाईँको माया कतिको पाउँछ र कहाँसम्म पुग्छ त्यो भनेर प्रतीक्षा गर्नुपर्ने आउँछ र साताको छैठौँ स्थानको तपाईँ माझ राखिसके पछाडि ढिला नगरिकन यो साथैको पाँचौँ स्थानको भाका पनि तपाईँ माझ राखिहाल्न चाहन्छु र रा पछिल्लो समयमा पुष्कल शर्माका थुप्रै एल्बमहरू बजारमा आउने क्रममा पुष्कल शर्माको उत्कृष्ट लय सिर्जना हो भने पुष्कल शर्मा अनि लक्ष्मी केसीको सुमुदुरमा सजिएको आवाज हो शब्द सिर्जना हो बेपी अनुरागीको र जुन आवाजलाई रिदम म्युजिक प्रणालीले बजारमा लिइरहेको आवाज यो आवाज पनि अत्याधिक मात्रामा पछिल्लो समयमा लोकसङ्गीतको बजारमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बढाउनु सफल बनेको छ र धेरै माथि र धेरै सम्पूर्ण लोकपालार मनहरूको मनमुठमा बास बस्न सफल भनेको छ हितको परानी गीतै सङ्ग्रहमा समावेश आवाज हो यति बेला तपाईँको लागि यो साताको पाँचौ स्थानको भाका हितको परानी अब कैले होला खै तिम्रो काक मेरो सिरानी कहाँ मेरे हित को पानी अब कई तिम्रो का मेरे शिरानी चाह खुशी हो संग जो को हितको मेरे मेरो हितको पानी कहिले बोला खै तिम्रो काख मेरो सेरानी मेरो हितको परानी अब कहिले बोला खै तिम्रो काख मेरो सेरानी छु म हजुर मित्र हाँस्न बाध्य छोमुठु जलाइनी मैले जस्तै समसिनौ मलाई हितको परानी अब कहिले होला खै तिम्रो काख मेरो सिरानी पुष्कल शर्मा अनि लक्ष्मी का आवाजमा सजीवका आवाज यो सादाको पाँचौँ स्थानको फाका तपाईँ माझ राखिसकेका छौँ र गएको सादा सातौँ स्थानमा साद रहेको यो आवाज यहाँसम्म आइपुग्दा दुई खुटकुलो माथि आउन सफल बनेको छ लय सृजना हो पुस्कल शर्माको र शब्द सृजना व्यापी अनुरागेको थियो यो शर्तको पाँचौँ स्थानको भाग राखिसके पछाडि यो शर्थको चौथो स्थानको भाग पनि तपाईँ माझ राखिहाल्न चाहन्छु पुणङखला बल्सी अनि खुलेन्द्र विश्वकर्माको आवाजमा सजीवको आवाज हो जय जय होस् गीत सङ्ग्रहमा आवाज हो र यो आवाज पनि दुई खुटकुलो माथि आउन बन सफल बनेको छ र प्रतिस्पर्धात्मक रूपमा लोकसङ्गीतको बजार अगाडि बढिरहेको छ र यो आवाजसँग प्रतिस्पर्धा गर्दै यो आवाज पनि चौथो स्थानसम्म आइपुगेको छ लय तथा शब्द सिर्जना हो एक नारायण भण्डारीको र जुन आवाजलाई सितारा म्युजिक प्रणालीले बजारमा लिएर आएको आवाज <laughs> होला तपाईँको लागि यो साताको चौथो स्थानको भाका कुलेन्द्र विश्वकर्मा अनि पुद्र स्वरमा सजिएको आवाज जय जय होस् थोपा आँसु नझरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् सु। <laughs> जाए, होस। जाए जाए जाये जाए जाए सोना झंडो झंडो ना पार सोनो जिंद्र जिंदा गिरी सुख माये हो तिम्रो फोटो हजार को नोटमा हो तिम्रो नाम संसार को ओठमा हो जय जय हो थोपा आँसु नझरोस् मैझै रु न न नपरोस् सानो तिम्रो जिन्दगी सुखमय यो साताको जस चौथो स्थानको भाग तपाईँ माझ राखिसकेका छौँ र यो साताको तेस्रो स्थानको भाग पनि तपाईँ माझ चाहन्छु त्यसै होइन अनि गीत सङ्ग्रहमा समावेश आवाज र जुन आवाजलाई ओप्पोमा डिजिटली बजारमा लिएर आएको आवाज यो आवाज पनि प्रतिस्पर्धा गरिरहेको छ अन्य आवाजहरूसँग र गएको साता पाँचौँ स्थानमा थियो भने यो साता दुई खुट्किलो माथि आउन सफल बनेको छ सुरेश परियार अनि सुरेश परियार समुन्द्रयाको सुमधुर स्वर हो भने सँगै जुनाधुर स्वरमा सजिएको आवाज हो ललित सिर्जना हो कृष्ण अखिलको र शब्द सिर्जना हो सुरेश परियारको र यति बेला तपाईँको लागि यो शाहको तेस्रो स्थानको फाका त्यसै होइन अनि तिम्रो बिहे भोभन्दा यति रोइनले sang je aasudan bar bar re deshai hoina ne dil ho bi सही होइन हजुरभित्र खबर पाउँदा ज्यान काम्यो थरथरी तिमै सम्झे आँसुझन भरभरी त्यसै होइडरी तिम्रो बिहे भो भन्दा यति रोइडरी जो साताको तेस्रो स्थानको भएका हो र गएको साता पनि यो आवाज पाँचौँ स्थानमा थियो र यहाँसम्म आइपुग्दा दुई खिटकिलो माथि आउन सफल भनेको छ र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटाउन सफल र सबैजनाले मनपराइरहनु भएको छ यो आवाजलाई दोसाताको तेस्रो स्थानको भाका राखिसकेका छन् र अब भने पहिलो अनि दोस्रो स्थानको भाका बाँकी नै अनुमान लगाउँदै हुनुहुन्छ होला पहिलो अनि दोस्रो स्थानमा कुन आवाज रहेका छन् भनेर गएको साताका पहिलो अनि दोस्रो स्थानका आवाजहरूमध्ये तपाईँको छनौट पनि लिएर उपस्थित भइसकेको छु र कतिपय साथीहरूले गएको आवाज दोस्रो स्थानमा रहेको आवाज मध्यरातमा व्यउजे जससँगै आवाजलाई यो साता भने पहिलो स्थानमा राखिरहनु भएको छ र भने गएको साताको पहिलो स्थानको भाका माया प्रेम सिकाउने मास्टर चाहिँ यो आवाजलाई दोस्रो स्थानमा राखिसक्नु भएको छ र ठ्याक्कै तपाईँको छनौट पनि मिलेको हुनसक्छ अथवा नमिलेको हुनसक्छ त्यसो त गएको साताको तेस्रो स्थानको भाका संसार खोज्दा तिमीलाई भेटाएन योगे सम्हाल अनि जमना राणाको समुद्रसरमा सजिएको यो आवाजलाई यो पहिलो स्थानमा राखिरहनु भएको छ कतिपय साथीहरूले पनि कतिपय साथीहरूले आवाजलाई दोस्रो स्थानमा राखिरहनु भएको छ र मध्यरातमा बेउजे जसङ्गालाई पहिलो स्थानमा राखिरहनु भएको छ अब भने तपाईँको अनुमान भने खुलदुली मेटाउन चाहन्छु पहिलो अनि दोस्रो स्थानमा आवाजहरू कुन रहेका छन् भनेर त्यसो त गईको साथ तेस्रो स्थानमा रहेको आवाज संसार खोज्दा तिमीलाई भेटाएन केटी सङ्ग्रहमा समावेशी आवाज भने त्यति माग्न माया पाउन सकेन स्थानीय कलाकारको प्रस्तुति हो योगेश समाल अनि जमुना राणाको आवाजमा सजीवको आवाज हो लय तथा शब्द सिर्जना थियो योगेश समालको र जुन आवाजलाई समय डिजिटल्ली बजारमा आवाज हो र यो सातासम्म आइपुग्दा सा भने गएको साता तेस्रो स्थानमा रहेको यो आवाज यो सातासम्म आइपुग्दा दोस्रो स्थानमा आउनुपर्ने हो तर यहाँबाट बाहिरिसकेको छ भनेर भन्न चाहिँ मिल्दै मिल्दैन र यो साता भने यो आवाजले एक स्थान माथि आउन सफल भनेको छ र आफ्नो स्थान दोस्रो स्थानमा ओगट्न सफल बनेको छ यति लागि यो साताको दोस्रो स्थानको भाका बेसाउन चाहन्छौ योगेश समाल अनि जमुना राणाको आवाजमा सजीवको आवाज तिम्रै नाममा दिलमा मेटाएनौ काँगु संसार खोज्दा तिमीलाई भेटाइन घाइते दिवन लिएर बाजाजु लिएर बाजाजो तिम्रै माया मोटोमा साझो तिम्रै नाम दिलमा भेटै हजुर मित्र घाइते जीवन लिएर बाँच्यासो तिम्रै माया मोठुमा साँच्यासो तिम्रै नाममा मेटाएन ना। काँगरी माया संसार खोज्दा तिमीलाई भेटाएन त्यो आवाज यो सादासम्म आइपुग्दा आफ्नो स्थान दोस्रो स्थानसम्म ओगठ्न सफल बनेको छ हेरौँ अर्को सादासम्म पहिलो स्थानसम्म पुग्छ अथवा यहीँबाट तल झरेर खस्केर जाने हो त्यो भने हेर्न बाँकी नै छ स्थानीय कलाकार हो र उत्कृष्ट आवाज स्थानीय कलाकार योगे समाल अनि जमुना राणाको आवाजमा सजीवको आवाज हो लैदा शब्द सिर्जना थियो योगे समालको र आवाजलाई समय डिजिटली बजारमा लिएर कुसा, कुसा मा कुसा, कुसा आवाज पनि हो त्यस्तो सबैले रुचाइरहनु भएको छ यो आवाजलाई पनि र दोस्रो स्थानसम्म आइपुगेको छ गएको साता तेस्रो स्थानमा थियो भने एक खुट्टि किलो मात्रै माथि आउन असफल बनेको छ अर्को सातासम्म पहिलो अनि उत्कृष्ट आवाज बन्न सक्छ या सक्दिन भने अर्को सातासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ र अब भने तपाईँको अनुमानको खुल्दुली यो साताको पहिलो स्थानको भागका कुन रहेको छ भनेर तपाईँ अनुमान लगाइरहनु भएको छ होला र यो साता पहिलो स्थानमा पनि मध्यरातमा विमजितसँग जुन गएको साता दोस्रो स्थानमा रहेको थियो उमा देवी खनाल अनि <दुणत्ति> ठाकाराम पौडेलको आवाजमा सचिवको आवाज लय तथा शब्द सृजना थियो ठाकाराम पौडेलकै र गएको साताको पहिलो स्थानको भाका माया प्रेम सिकाउने मास्टर चाहिया छ गएको साता पहिलो स्थानमा थियो र मध्यरातमा भ्यौँजे झरसँग यो आवाज दोस्रो स्थानमा थियो भने गएको साता यो सातासम्म मध्यरातमा भ्यौँजे झसँग यो आवाजलाई आवाजले उछिन्दै माया प्रेम सिकाउने मास्टर चाहिएको छ यो आवाजलाई पहिलो स्थानमा प्रवेश गर्न सफल बनेको छ भनेर भन्नै मिल्दैन र तपाईँको लागि भने सबैबाट साथीहरूले छनौट पनि मिलाइरहनु भएको छ तपाईँलाई धन्यवाद नै बोल्ने पर्ने हुन्छ र यही आवाज पहिलो अनि उत्कृष्ट आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोक सौ तारिट अप्टिनको आजको श्रृङ्खलाबाट विदा हुनुपर्ने बेला पनि भइसकेको छ त्यसो त विदा हुनु पूर्व कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु आफ्नो छनोट राखिदिनु भयो सम्पूर्ण श्रोता मित्रहरू र सम्पूर्ण लोकपालारे कि पनि अनि धन्यवाद सम्पूर्ण कार्यक्रममा सहकारी जुटाउनुहुने सम्पूर्ण संसार माध्यमहरू सम्पूर्ण संसारकर्मीहरू अनि विभिन्न म्युजिक कम्पनी सिआरबिटी कम्पनीलाई पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु सँगै यतिका झलसम्म प्रविधि कक्षीबाट सिखाउने मित्र राजलाई पनि र यो साताको पहिलो अनि उत्कृष्ट आवाज माया प्रेम सिकाउने मास्टर सय तेजस बेग्मी अनि राधि हमालको आवाजमा सजिएको आवाज हो उत्कृष्ट लय तथा शब्द सिर्जना हो तेजस बेग्मीको र जनआवाजलाई समय डिजिटली बजारमा लिएर आवाज हो यही आवाज तपाईँको लागि छार्दै कार्यक्रम लोक सौ तारी टपटेनको आजको यो श्रृङ्खलाबाट अर्को साता पुनः तपाईँको र मेरो भेट हुने नै लागि तपाईँकै लोकसह यात्री ढकाल सुबा सुबा यो जिलिना चाहन्छ अवस्था नमस्कार शुभ दिन शुभ समय लोक संगीतलाई सधैं माया गर्नु होला एसएलसी पास भयो हाजुर कैंपस भन गयो पहोर सम्म सने थिएऊ अहिले बुझनी भयो ए माया परे जेड सम्को अत्ता छैन भई हो बिहान देव सबे लुका कैंपस धाइया ल इङ्ग्लिस गणित पढाउने धेरै पाइएछ ए अब हामीलाई माया धेरै सिकाउने मास्टर पाइया छ ए अब हामीलाई माया धेरै सिकाउने मास्टर पाइया छ